गरायो भने बाध्यताले छुट्नै पर्ने गरायो भने आगानीमा साहु सधैँ गरायो भने बाध्यताले छुट्न पर्ने गरायो भने आगानीमा साहु सधैँ भने खै के गरी मन बुझाउी र क्रिया बाध्यताले छुट्नै पर्ने गरायो भने आगनीमा साहु सदै गरायो भने खैके गरी मन बुझाउली र प्रिया धन खोज्न आएको मान्छे यतै हरायो भने बाध्यताले छुट्नै पर्ने गरायो भने आगनीमा साहु सधैँ करायो भने माझीको छोरो किरण दादिङ कल्लेरी कल्लेरी दुई कलेरी डार्का श्रष्टाको मुक्त सृजनालाई स्वर्णिमप्रको एक्काइसौं श्रृंखलाको चाबी बनाउँदै ढुक्का उगारे आत्मीय मुनहरूमा आत्मीय स्वागत विभाजन चौबिसै घण्टा सातै दिन प्रसारित प्रवासी नेपालीहरूका वाचनी ढुकडुकी बन्न सफल नेपाली संचार अनलाइन रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको एक्काइसौं बसाईमा प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण यो कार्यक्रम नेपाली संचार अनलाइन रेडियो डब्ल्यू डु डट नेपाली चाहेको बेला अनि विश्वको जुन सुकै कुनामा रहेर पनि हरेक आइतबार मेलबर्न अस्ट्रेलियाको समय राति दस बजे बजेदेखि तथा साँझ छ बजे नेपाली समयमा सुन्न सक्नुहुनेछ साथै स्मार्टफोन प्रयोगकर्ता तपाईँले हाम्रो पात्र नेपाली क्यालेण्डर नेपाली एफएम ट्युन रेडियो आई नेपाली रेडियो इन्टरनेट रेडियो लगायतका मोबाइल एप्लिकेशन इन्स्टल गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ त्यस्तै गरी अर्को खुसीको कुरा स्वर्णिम प्रहर अबका अङ्कहरू अब अनरोड एप्लिकेशन नेपाली अडियो बुक पनि सुन्न सक्नुहुनेछ तपाईकै मनको आवाज अनुभव अनुभूति सङ्घालिएका सुन्दर साहित्यिक शब्दबाटका साहित्यका सबै विधामा रचित सृजनाहरू बाँचन हुनेछन् यो कार्यक्रममा यति बेला कार्यक्रमको पहिलो सांगीतिक सौगात स्वरूप छिट्टै फर्किया मिलन न माध्यको आवाजभित्र नरेन्द्र घीको शब्द अनि बिबी अनुरायको संगीत मिसाउने अनुमति चाहे गीतपछि फेरि पनि हाजिर हुने नै छौ हामी Mm-hmm. षण सुनिरहेको एउटा निरीह म नेपाली नेपाली भए कहिले म भाषण सुनिरहेको छु अर्थात भाषण सुनिरहे म नेपाली भएको छु चोकमा गल्लीमा कार्यालयमा भट्टीमा यात्रामा घरको भान्सा कोठामा काठमाडौँकै मुटु रत्न पार्कमा हरेक दिन भाषणको वर्षा हुन्छ त्यहाँका वक्ता जो भए पनि श्रोता सबै म जस्तै बेरोजगार नेपालीहरू हुन् त्यसैले त म भाषण सुनेरै बेरोजगार भएको छु अर्थात् बेरोजगार भएरै भाषण सुनिरहेको छु भाषण कुनै गुलिया हुन्छन् मह जस्ता कुनै औसतको दाल भात जस्ता अनि कुनै चाहिँ तितो हुन्छ असाध्य त्यति त जसले वर्षौं रन्थनै रहन्छ भाषणमा आश्वासन हुन्छ धाप हुन्छ धम्की हुन्छ र सबैभन्दा त भाषणमा झुट गप हुन्छ हो अहिले म त्यही झुट भाषण सुनिरहेको छु मजाले अर्थात् मजा लागेर सुनिरहेको छु त्यो झुटो भाषण जितवन राई सबिन यतिखेर कलालमपुर मलेसियामा रहनुभएका श्रष्टाको म भाषण सुनिरहेको छु शीर्षको कविता थियो शिक्षा सूचना र मनोरञ्जनको भिन्नै संसार नेपाली संचार अनलाइन रेडियो मेलबोर्न अस्ट्रेलियाद्वारा सञ्चालित तथा नेपाल लगायत फ्रान्स युके मलेशिया, युएसए इन्डियामा शाखा विस्तार भइसकेको प्रवासी नेपालीहरूप्रति लक्षित तथा ढुकडुकी बन्न सफल अनलाइन रेडियो नेपाली संसार अनलाइन रेडियोसँग हुनुहुन्छ तपाईँ चौबिसै घण्टा सातै दिन प्रसारण हुने छोटो अवधिमै दर्जनौ जित्न सफल अनि नेपाली अनलाइन रेडियो मध्ये सबैभन्दा बढी गुगल एप्लिकेसनमा उपलब्ध नेपाली संचार अनलाइन रेडियो हो यो यति बेला तपाईँ हुनुहुन्छ कार्यक्रम स्वर्णिम प्रहरमा साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको एक्काइसौं बसाईमा प्रवृत्तिका सहचारी प्रमोद केस जोलीसँगै म तपाईँकै साप्दिक सहयात्री विक्रम अर्पण यो साथमा छौ यतिखेर एउटा लघुकथा उठाउने अनुमति चाहन्छु थुप्रै सृजनाहरू छन् तपाईँका तिनै सृजनाहरू मध्येबाट एउटा लघ कथा उठाउँछु यतिखेर व्यवसाय शीर्षकको मौल श्री लिम्बु हुनुहुन्छ झापा हाल मलेसियामा रहनुभएका स्रष्टाको व्यवसाय शीर्षकको लौकथा यो वसाइमा दीर्घकालसम्म यसरी नै लागि बढिरह्यो भने तिमीले निकै सम्पत्ति आर्जन गर्नेछौ उसको राजनीतिक प्रवृत्तिलाई कटाक्ष गर्दै भनेको थिए त्यो कुन व्यवसाय होला म गर्न तयार छु अन्जान व्यक्त गर्यो राजनीति छुबेर गर्ने गरेको ठेक्का पट्टा र कमिशनको तय तरिकालाई नजिकबाट बुझेकाले भनेको थिए कहीँ राजनीति पनि व्यवसाय हुन्छ दश वर्षको अन्तरालमा झट्ट हेर्दा बुझ्दा उसले हासिल गरेका अवधाहरू बाहेक भौतिक सम्पत्तिहरू मैले नै ज्यादा जोडजाम गरेको देखिन्छ वस्तुत पैसा र बहुमूल्य रत्नहरूको जगेडा गर्ने होडबाजीमा भने उसले मलाई कैयौं गुणा उछििसकेको छ जसका दशीहरूसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उसको वैधानिक धन सम्पत्ति सँगै स्रोत नखोलेका चल अचल सम्पत्तिहरूको विवरण अदालत समक्ष पेश गरेको समाचार पत्रिकामा प्रकाशित भएकाले थाहा पाए महुल श्री लिम्बुजी प्रति पनि यथार्थ परक लघुकथा अनि आत्मीय साथका लागि हार्दिक आभार यति बेला अर्को गजल उठाउने अनुमति चाहे उदयपुर गाईघाट गा, त्रियोगा नगरपालिकाका श्रष्टा हुनुहुन्छ दिनेश प्यार बान्ताको गजल यो बसायमा सुन्दर मिठो गजल कोर्न बहर खोज्न परे सानु सुन्दर मिठो गजल कोर्न बहर खोज्न परे सानो हो माया रूपी खेती गर्न नहर खोज्न परे सानो सुन्दर मिठो गजल कोर्न बहर खोज्नु परे सानो भेट्न आउँछु भन्थिन गाईघाट असार पन्ध्र गते भेट्न आउँछु भन्थिन गाईघाट असार पन्ध्र गते माया जाल बुनिया भए जहरोज्न परे सानो सुन्दर मिठो गजल कोर्न बहर खोज्न परे सानो हो माया रूपी खेती गर्न नहर खोज्न परे सानो एकतर्फी हो र माया मेरो तिमीसित एकतर्फी हो र माया मेरो तिमीसित हो गाउँ छोडी मैले अब सहर खोज्न पर्यो सानो सुन्दर मिठो गजल कोर्न बहर खोज्न परे सानो हो माया रूपी खेती गर्न नहर खोज्नु परे सानो बैगुनी होरे भन्छन् हो मिठो बोली बोल्नेहरू बैगुनी होरे भन्छन् हो मिठो बोली बोल्नेहरू तिमी बिर्सी बाँच्ने मैले रहर खोज्न परे सानो सुन्दर मिठो गजल कोर्न बहर खोज्नु परे सानो माया रूपी खेती गर्न नहर खोज्नु यो आत्मीय साथका लागि दिनेश प्यार बान्तवाजी प्रति पनि हार्दिक आभार यति बेला कार्यक्रमको दोस्रो साङ्गीतिक सौगात स्वरूप नवीन के भट्टराईको आवाजभित्र राजन दाज सिवापटीको शब्द अनि संगीत अलि अलिकति पीडा हुँदा नि तपाईँका लागि व्यवसायमा मिसाउने अनुमति चाहे गीतपछि फेरि पनि हाजिर हुने नै छौ हामी सँगै रहनुहोला बेलिएर रमाउन जानेको छु अङ्गालोमा बेलिएर रमाउन जानेको छु अनि नौलो संसारमा हराउन जानेको छु अङ्गालोमा बेलिएर रमाउन जानेको छु जिस्काउन जानेको छु तडपाउन जानेको छु जिस्काउन जानेको छु तडपाउन जानेको छु रिसायनी मेरी प्रिया फकाउन जानेकी छु अङ्गालोमा बेलिएर रमाउन जानेको छु अनि नौलो संसारमा हराउन जानेको छु माया यस्तो शक्ति रहेछ जिन्दगीको लागि हो माया यस्तो शक्ति रहेछ जिन्दगीको लागि हो प्रकृति नै प्रेममय बनाउन जानेको छु अङ्गालोमा बेरिएर रमाउन जानेको छु अनि नौलो संसारमा हराउन जानेको छु शत्रु पनि प्रिय लाग्छन् प्रेमिल मन देखि, शत्रु पनि प्रिय लाग्छन् प्रेमिल मन भएदेखि दुनियाँ नै आँखाभित्र सजाउन जानेको छु अङ्गालोमा बेरिएर रमाउन जानेको छु अनि नौलो संसारमा हराउन जानेको छु मायाले नै सिकाउँछ बाँच्न अनि बचाउन मायाले नै सिकाउँछ बाँच्न अनि बचाउन दुःखसँग यो जिन्दगी कटाउन जानेको छु अङ्गालोमा बेरिएर रमाउन जानेको छु अनि नौलो संसारमा हराउन जानेको छु रूपेश अनमोल फत्र भार का प्रवासमा नेपालीवन सूचना र मनोरञ्जनको भिन्नै संसार अस्ट्रेलिया मेलबोर्नद्वारा चौविसै घण्टा सातै दिन निरन्तर सूचना र मनोरञ्जन लिन यहाँहरूको माझा इन्टरनेटको माध्यमबाट मोबाइल तथा कम्प्युटरमा प्रवासबाट प्रसारित पहिलो बहभाषिक रेडियो नेपाली संचार अनलाइन रेडियोसँग हुनुहुन्छ तपाईँ साथै डब्लूडब्लूब्लू डट नेपाली संचार डट कम मार्फत पनि हामीलाई सुन्दै हुनुहुन्छ सँगै सोही वेबसाइट यानि कि डब्लू डब्लू डट नेपाली संचार नेपाली संचार अनलाइन टिभी पनि हेर्न सक्नुहुनेछ कार्यक्रम स्वर्णिम प्रहरको एक्काइसौं श्रृंखलामा छौ यतिखेर तपाईकै सृजनाहरू वाचन गरिरहेको छु थुप्रै सृजनाहरू प्राप्त भएका छन् यिनै सृजना मध्येबाट यति बेला वासुदेव अधिकारीको अग्निश्राप र संविधान शीर्षकको कविता उठाउने अनुमति चाहे यो जनआन्दोलनले तताएको ता देश अख्निश्रापले चिसिएको छ कतै बक्छ कि भूगोल कतै चौटिन्छ कि मुटु असिन पसिन भइरहेको छु अखण्डता गाइरहेको छु कति सजिलै कुर्चियो संविधान सभा हिजो र अक्करमा आइपुग्यौँ हामी कति सजिलै बिर्सियो जनआन्दोलन हिजो र रक्तपातमै मख्न भइरह्यौँ हामी मिल, मिल्यो खायो लुट्यो बजायो सिद्ध्यायो ऐना हेर्न भ्याएनौ हामीले गौरव गाथा कोर्नै भ्याएनौ हामीले जनता आन्दोलन सम्झिरहन्छ नयाँ नेपाल रहन्छ संविधान सभा झपिरहन्छ कति अपमानित छ संविधान सभा लत्याउँदा संविधान सभाको महमा बारती कल्पीको त्रिँदा जनता छिनो चाहन्छ मुद्दाको पिपनी छोड्न चाहन्छ गाउँको ऊ आफै आफ्नै अघिल्ला पुराना जन आन्दोलन नै बनाएको हो संविधान सभाको ओखती ओखतीले नै निको पार्ने हो चर्याउने घाउ पहाड वासीहरू आफ्नो दुरावस्था पूर्ण संविधान सभालाई घनको रूपमा प्रयोग गर तराई वासीहरू तत्तातो र चराउदो घाउमा संविधान मलमको रूपमा स्वीकार गर जनता अझै मिल्क्याउ भयोलाई भएको पर्यावाची लुकतन्त्रलाई गणतन्त्र बोल सुन्दर नेपाल सुसेला अराजकता खुल्छ विखण्डललाई हार्दिकताको आगोमा बस्नीभूत गर वासुदेव अधिकारी जीवप्रति पनि यो एकदम प्रगतिशील कविताका लागि हार्दिक आभार यति बेला तपाईकै सृजनाहरू उठाउने क्रममा गजल उठाउने अनुमति चाहे चन्द्री मुक्तान खुसी हुनुहुन्छ सिन्धुपाल्चोका श्रष्टाको लेकाली शान्तिको दिपा हिँडौन नेपाली री बेसी झर्दैछ ले काली शान्तिको दिप बाली हिँडौन नेपाली एक छैन एकौँ हामी सब भेदभाव छैन नभन्नु तराई पहाड़ी र हिमाली बसाइसरी बेसी झर्दैछ लेकाली शान्तिको दिप बाली हिँडौन नेपाली कहिले नजुक्ने सगरमाथा शिर कहिले नजुक्ने सगरमाथाशिर कही कतै नरुक्ने मेची महाकाली बसाइसरी बेसी झर्दैछ लेकाली शान्तिको दिप बाली नेपाली निडर अनि अडिक अनेकतामा निडर अनि अडिक एकत अनेकतामा एकता भई जुट्छौं हामी गोर्खाली बसाइसरी बेसी झर्दैछ लेकाली शान्तिको दिप बाली हिँडौन नेपाली वीरताको सान नेपालीको पहिचान वीरताको शान नेपालीको पहिचान जय जय गाउँदै चन्द्र सूर्य उचाली बसाई सरी बेसी चले काली, शान्तिको दिप्वाली हिँडौन नेपाली चन्द्री मुखतान खुसी सिन्धुपाल्चोका श्रष्टा हुनुहुन्छ उहाँलाई पनि यो आत्मीय साथका लागि हार्दिक आभार यति बेला तपाई हुनुहुन्छ स्वर्णिम प्रको एक्काइसौं बसाईमा यति बेला तेस्रो साङ्गीतिक सौगात स्वरू मनोज तमलाको शब्दभित्र रजिना रिमालको आवाज अनि तिलक बम मल्लको संगीत तिमीलाई माया गर्ने मुटु तपाईँका लागि कार्यक्रमको तेस्रो सांगीतिक सौगात स्वरू स्वीकार्नुहोस् यो चरणमा अनि अन्तिम चरणमा फेरि हाजिर हुने नै छौ हामीसँगै रहनुहोला <laughs> आफैलाई विश्वास छैन आफ्नै मेरो जागिरसँग आफैलाई विश्वास छैन आफ्नै मेरो जागिरसँग कहाँबाट पर्न सक्नु झुटो बोल्ने माहिरसँग आफैलाई विश्वास छैन आफ्नै मेरो जागिरसँग केही पाउन सकिन वर्षौंदेखि ढुङ्गा पुज्दा केही पाउन सकिन वर्षौंदेखि ढुङ्गा पुज्दा बल्ल थाहा भयो केही छैन मन्दिरसँग आफैलाई विश्वास छैन आफ्नै मेरो जागिरसँग कहाँबाट पर्न सक्नु साहस अब व्यर्थ दुःख पोखाउँदिन निर्दोष त्यो तस्विरसँग आफैलाई विश्वास छैन आफ्नै मेरो जागिरसँग कहाँ भएर पढ्न सक्नु झुटो बोल्ने माहिरसँग ब्याच बोल्छु सत्य बोल्छु भित्रै छैन पाप प्याच बोल्छु सत्य बोल्छु पेटभित्र छैन पाप न डराउनु मसँग डराउनु गम्भीरसँग आफैलाई विश्वास छैन आफ्नै मेरो जागिरसँग कहाँ भएर पढ्न सक्नु झुटो बोल्ने माहिरसँग इमान्दारको प्रतिफल बेमानी आक्षेप लाग्दा इमान्दारको प्रतिफल बेइमानी आक्षेप लाग्दा लड्नु पर्ने नचाहेरै व्यवस्थाको जन्जिरसँग आफैलाई विश्वास छैन आफ्नै मेरो जागिरसँग कहाँ भएर पढ्न सक्नु झुटो बोल्ने माहिरसँग एक्काइसौं श्रृङ्खलामा हुनुहुन्छ यति बेला, का बेला कार्यक्रमको अन्तिम अन्तिम चरणमा आइसकेका छौ अन्तिम चरणमा पनि म तपाईँका केही सृजनाहरू उठाउने अनुमति चाहन्छु यति बेला सन्दीप र जाली मगर हुनुहुन्छ सुर्खेत गर्भै यति बेला बहर आइनमा रहनुभएका स्रष्टाको मुक्त यो बसाइमा मेरो यादले तडपाएरै ढलाउनेछ भोलि उसलाई मेरो यादले तड पाएरै ढलाउनेछ भोलि उसलाई वियोगीले बिना आगो जलाउनेछ भोलि उसलाई मेरो यादले तड पाएरै ढलाउनेछ भोलि उसलाई चोखो माया लत्त्याएर सम्पत्तिको पछि लाग्ने चोखो माया लत्त्याएर सम्पत्तिको पछि लाग्ने विरतीले हहाकाएर चलाउनेछ भोलि उसलाई मेरो यादले तड पाएर डलाउनेछ भोलि उसलाई वियोगीले बिना आगो जलाउनेछ भोलि उसलाई सन्दीप प्रजाली जाली मगर जीवप्रति पनि हार्दिक आभाजनाका लागि मुस्कुराउँदै साथ माघे यथार्थमा खेला सम्झ्यौ मुस्कुराउँदै साथ मागे यथार्थमा खेला सम्झ्यौ उपसमा हाँसेर नै उडाउने रेला सम्झ्यौ अरूण चामलिङ अम्मान पातले पानी भोजपुर हाली यहीमा रहनुभएका स्रष्टाको गजलको मतलब यति बेला अरूण चामलिङ अम्मानज्यूकै गजललाई पूर्णता दिने अनुमति चाहे मुस्कुराउँदै साथ मागे यथार्थमा खेला सम्झ्यौ मुस्कुराउँदै साथ मागे यथार्थमा खेला सम्झ्यौ उपहासमा हाँसेर नै उडाउने रेला सम्झ्यौ मुस्कुराउँदै साथ मागेला साँचो माया गरे पनि विश्वासघातमा जाल बुन्दै साँचो माया गरे पनि विश्वासघातमा जाल बुन्दै दुई हातले समाएर गुडाउने ठेला सम्झ्यौ मुस्कुराउँदै साथ मागे यथार्थमा खेला सम्झ्यौ उपहासमा हाँसेर नै उडाउने रेला सम्झ्यौ अजम्बरी साथ पाउन हाम्रो माला हुँदै अझम्बरी साथ पाउन हाम्रो माला हुँदै बयालीमा आघात पाएको तिरकारको हेला सम्झ्यौ मुस्कुराउँदै साथ मागे यथार्थमा ता खेला सम्झ्यो उपहासमा हाँसेर नै उडाउने बिर्सो भने यात्रे सधैँ सताउँछ भने यात्रे सधैँ सताउँछ घरिघरि दुई दिनमै बगिजाने साउनको भेला सम्झ्यो मुस्कुराउँदै मा मा मा साथ मागे यथार्थमा खेला सम्झ्यो उपहासमा हाँसेर नै उडाउने रेला सम्झ्यो अरूण चामलिङ अममानज्यूलाई पनि यो आत्मै साथका लागि काठीका बाद यति बेला कार्यक्रमको अन्तिम सृजना स्वरूप वहाना शीर्षक केस्रा जरिदान राई हुनुहुन्छ उदयपुर यति बेला मलेसियामा रहनुभएका श्रष्ट्रा यो व्यवसायमा मकै छिन कान्छी यो देखेर मिन कान्छी यो देखेर हातभरि फुल लिँदा लिँदै चाहना पोखियो बिन्दा बिन्दै गुलाबको फुल लिँदा दिँदै वाहना सबको बिन्दा बिन्दै बाँचेर डाली नै चिन्दा चिन्दै झरीदान राई प्रति पनि आत्मीय हार्दिक आभास यसका साथ ही स्वर्णिम प्रह को युवस बीतवाने बेला भो आत्मीयन तपाय स्वर्णिम प्र्रृंखला कस्त लगे तप का सलाह सुझाव प्रतिक्रिया अभिन्न विधागत सूजना पभूल जिसका हम ईमेल ठेगा स्वर्णिम प्रहर एट जीमेल डट कम एसडब्लूर एटील अनि फेसबुकमा स्वर्णिम प्रहरुआरएनआईआर नामक दुई फेसबुक प्रोफाइल र पेज मार्फत हामीलाई सहयात्रा तय गर्न सक्नुहुनेछ अर्को जानकारी का Android प्रहरेसन नेपाली अडियो www. तपाईले चाहेको बेला कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ यतिखेर आफ्नो महत्वपूर्ण समय खर्चिएर स्पोर्डिङ प्रहर सँगै रहनुभयो नेपाली संसार अनलाइन रेडियो सँगै रहनुभयो धेरै धेरै धन्यवाद हामी बीचको आत्मीयतालाई अझ निकट बनाउने माध्यम नेपाली संसार टिम अस्ट्रेलिया प्रति हार्दिक आभार अनि नेपाली अडियो बुक टिम अनि चिसा नेपाल टिम प्रति पनि यो साथका लागि आत्मीय यति बेला कार्यक्रमको अन्तिम सांगीतिक सौगात स्वरूप सुनिल गिरीको स्वर शब्द संगीत ओहोला थियो तपाईँ माझ छोड्दै प्रवृत्तिका सहकारी प्रमोद के सोनीसँगै म तपाईँकै सात्विक सहयात्री विक्रम अर्पण छुट्टिनु अघि अर्को हप्ता एक सय उनान्सयौं भानु जयन्तीको अवसरमा कविता विषय श्रृङ्खला रहनेछ तपाईँका कविताहरू पनि पठाउँदै रहनुहोला भन्दै व्यवसायीबाट भने छुट्टिने अनुमति चाह्यौं तपाईँको यो हप्ता सुखद अनि सृजनशील बनोस् हस्त छु ने ने ने ने पारी को मसँग धरा साथ देखिना धेरै खोजे हुने थियो मैले पछु थोला छ मलाई